उद्योग जुटपा चार क्लब चोक मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी सुन्ना छयालिस अन्ठानब्बे एक बयालिस तिहत्तर तिन सय प्रोपाइटर बुद्धि बहादुर कुमाल स्वागत गन गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच जम्मैका हर्षमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइदी राज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा था पन पन करीब -करीब लाई थाहा नै छ अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगतै आउँछौँ करिब करिब तिन बजीसम्म र व्यवसायमा रहेर के गर्छौँ तपाईँहरूलाई थाहा नै छ यदि भर्खर पहिलोपटक अर्पण समर्पणको यो श्रृङ्खला सुन्नु भएको छ भनेदेखि म तपाईँलाई जानकारी गराउँछु अर्पण समर्पणको श्रृङ्खलामा हामी विशेष गरी तपाईँकै सम्झना सन्देशहरू तपाईँकै आफन्तसम्म पुऱ्याउँछौँ सम्झना समर्पण गर्छौँ र आफन्तलाई सम्झिन मन लागेको छ कुनै सन्देशहरू दिन मन लागेको छ घर परिवारबाट अलिकति टाढा जानुभएको छ फर्कने तयारीमा हुनुहुन्छ जाने तयारीमा हुनुहुन्छ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो घर परिवारलाई साथीसङ्गीलाई केही भन्न मन लागेको छ भने आउन सक्नुहुन्छ आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच लागि खुल्ला छ बुद्धि कम्प्युट एन्ड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकारी गरेको छ यदि तपाईँले घर बनाउँदै हुनुहुन्छ र ब्लक रिङको खोजीमा हुनुहुन्छ भने तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन जुट पानी चाड रहेको छ तपाईँले त्यहाँबाट कङ्क्रिट ब्लक रेलिङ रिङ ढुङ्गा गिटी बालुवा पाउन सक्नुहुनेछ प्रोप्राइडर हुनुहुन्छ बुद्धिबहादुर कुमाल मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रियासी शून्य छयालिस यो नम्बरमा तपाईँले फोन गरेर अझै जानकारी लिनुहोला र घर गर निर्माण गर्दै हुनुहुन्छ र घर निर्माणको लागि आवश्यक पर्ने सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला र यति बेला पनि अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ हेलो रेडियो अलि ठुलो बनाउनु भएको छ आवाज यसपटसँग मैले बुझ्न सकिनँ हजुर कहाँबाट बोल्दै हुनुहुन्छ रेडियो बजिराख्या छ हजुर अलिकति सानो बनाउनुहोस् कि त अलिकति टाढा राख्नुहोस् न काट्नुभयो मैले नाम पनि राम्रोसँग बुझ्न सकिनँ फिडब्याक आइराख्या त के भन्नु पऱ्यो कमला अनि के गर्नुहुन्छ नि कमलाजीले यत्तिकै बसेको छ हो अहिले पानी परिरहेछ कि छैन खुराकिम पानी परिरहेको छ है बिहान चाहिँ अलिक ठुलै पानी परेको थियो है भनेपछि अहिले घरमै हुनुहुन्छ ठिक छ हजुर पनि सम्बलपुरमा आउनु भएको छ को कसो सम्झिनुहुन्छ यहाँले कल्पना काठमाडौँमा बस्ने बहिनी पोखरामा बस्ने र तपाईँको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भन्ने भिडा हुन्छ है है ल नमस्कार यति बेला कमलाजी आउनु भएको थियो कुराकबाट र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ अरे राजले इसारा गरिसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ मेरो आवाज सुन्नु भएन कि मैले उहाँको आवाज सुन्न सकिनँ हजुर नमस्कार आहा, कोही साथी आउनु भएको थियो तर उहाँसँग कुराकानी हुन सकेन अर्को साथी हुनुहुन्छ राज्य आउने तर तर्खरमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु र यति बेला भने हामी अर्पण समर्पणको श्रृङ्खलामा एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै आज पनि अर्पण समर्पणको व्यवसायमा मैले विशेष गरी लुप भाकाहरू तपाईँको माझमा लिएर आएको छु र यति राख्छु तपाईँकोमा आज एउटा निकै नै चर्चित भाका निकै नै मिठो खालको भाका कति रमा सम्झिँदा नि थर थरी झनकाम छ कति रुम्लामा हो छटपटिँदै तडपिँदै कति रुम्लामा मन्दर आउँछ कल्पना गर्दा नि यदि तिमीले छोड्यौ भने कस्तो घुम्लामा सानो कहिना सम्झिँदा नि थर थरी झनकाम छ कति रुम्मा हो छटपटिँदै तर्पिँदै कति रुम्लामा मन्दर आउँछ कल्पना गर्दा यदि तिम्रो छोड्यौ भने कस्तो घुम्गा भिमले छोड्यौ भने कस्तो घुम्गा भ सो लाग नै कति रुम ला हो छटपटिँदै तर्पिँदै कति रुम्लामा, रुम्लामा। मन्द कल्पना गर्दा यदि तिम्रो छोड्यौ भने कस्तो हुम्लामा कस्तो हुँलामा छुट्टिनु परे सत्य पासो लागेर नरे कति रुम्लामा हो छटपटिँदै तर्पिँदै कति ना गर्दा नि छोड्यो भने कस्तो हुँ ला कस्तो लामा यदि तिम्रो छोड्यौ भने कस्तो हुँ ला कस्तो ला आमा यदि तिमीले छोड्यौ भने कस्तो हुँदा भनेकि नै मिठो भाका तपाईँले सुनिसक्नु भएको सर्पण समर्पणको यस पृङ्खालाई तपाईँ सुन्दैहरू हुन्छ र तपाईँलाई पनि आफन्तलाई सम्झिन मन लागेको छ घर परिवारलाई सम्झिन मन लागेको छ कुनै सन्देश दिनु परेको छ आफन्तको लागि भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी गराइ राखेको छु यदि तपाईँलाई ब्लक रेलिङ कङ्क्रिट रिंग, चाहिएको छ ढुङ्गा गिटी बालुवा चाहिएको छ भनेदेखि एक पटक सम्झिनु होला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई घर निर्माण गर्दै हुनुहुन्छ र घर निर्माणको लागि सामग्रीहरू त पक्कै पनि चाहिन्छ यदि त्यस्तो छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन जुटपा निचार क्लब रहेको छ मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार एकाउन्न बुद्धि शून्य छयालिस अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन सय एस प्रोभाइडेड हुनुहुन्छ बुद्धिबहादुर कुमार र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते हजुर अरे कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराजकुमारी तामाङ अनि राजकुमारी हजुर के गर्नुहुन्छ यहाँले पहिलो पटक हो र कतिको सुन्नुहुन्छ किन तपाईँ ल ठिक छ अब आगामी दिनमा चाहिँ अनि आज कसलाई सम्झिनुहुन्छ हाम्रो राजकुमारी राजकुमारी भनेर चिन्ने नतिन्ने सम्पूर्णको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै राख्नु होला है त नमस्कार राजकुमारीजी हुनुहुन्थ्यो यति बेला कुराक देखिआउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ मलाई थाहा छ फोन फोन प्रयास गरिराख्नु भएको छ त्यो पनि थाहा छ र फोन प्रयास गर्दा गर्दै कोही साथीको लागि सक्यार रहेछ राजले इसारा गरिसक्नु भएको छ कोही साथी, को सा साथी आउनु को है भनेर अनि के गर्नुहुन्छ यत्तिकै बसी बसा ल ठिकै छ अलिकति डिस्टर्ब गरे हो कि यो रेकर्ड सिस्टमले आज कसलाई सम्झिनुहुन्छ हुन्छ पनि अहिले भने बिदा हुन्छ है त सबिना जे हुनुहुन्थ्यो यति बेला विरेन्द्रनगरबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा यति बेला हामी अर्को एउटा मिठो भागा फेरि पनि तपाईँको माझमा राख्छौँ सम्झिरहन्छु मायालाई हरेक पल पल सम्झिरहन्छु मायालाई हरेक पला पला कहाँ छ उए मेरो मुठो भेटनालाई आउँथे मा चारी भाइ भुरु भुरु बुढ्दै पानी भाइ पगदै सला सला समझे रंजू माया लरेक पला पला कहा ये मेरो मोटो भेटना बोर भोरू गुड़ दही पानी भाई बगदही सलासला सारी भाई बोर भोर गुड़ पानी भाई बगदही सलाह सला। घर निर्माण गर्दा गर्दै मान्छे खसे खैकै घर आउनुहोस् त अब यस घाइतेको सम्पूर्ण जिम्मेवारी भवन निर्माण व्यवसाय सङ्घले नै लिन्छ होइन त दाइ लौ न ठेकदार साहब मैले त यो घर बनाउनु अघि भवन निर्माण व्यवसाय सङ्घबाट स्वीकृति लिएकै छैन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 तिमी मलाई बिहे मा एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक हजार हमारा सेवाहर दु सी से सी एन एस बाइक दुई सी सी का पलसर बाइक बिक्री एक सचास सी सी का डिस्कभर बाइक एक सी सी एक सचिस का प्लाटिना बाइक का साथ ही जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्कर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 पुनश्च मनी एक्सचेंज ड्राइविंग ट्रेनिंग ग्यारंटी का साथ सवारी लाइसेंस निकल श्रम स्वीकृति निकालना, निकालना समेत सहयोग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 अंकल, लागनु अ बाबु, रिंग रिङ गमलाका साथै ढुङ्गा गिटी बालुवा समेत पाइन्छ साथै होम डेलिभरीको व्यवस्था समेत रहेको कुरा सहर जानकारी गराइन्छ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 पुनः स्वागत गर्न चाहन्छु सु कार्यक्रम सुन्दै हुनुहुन्छ लोक लोकप्रिय रेडियो रेडियो अर्पण एक सय थुप्रैमा र साथसाथै तपाईँले यति बेला हामीलाई इन्टरनेट अनलाइन गरेर र अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी हामी तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पुर्याउँछौँ सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छप्पन्न अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर यतिकै बसो बसा मात्र है ल ठिक छ अनि खासै खानु भयो कि मैले पनि खाइसके अनि आज अर्पण समर्पण मार्फत सम्झिनुहुन्छ मनिषाजी खुसी लाग्यो आउँदै गर्नु होला है त मनिषाजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ है आज सम्झिनु यति बेला साथी हुनुहुन्छ अन्तिम सहभागी साथी आउने तर्खरमा हुनुहुन्छ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँले घर निर्माण गर्दै हुनुहुन्छ र घर निर्माणको लागि आवश्यक परेको छ तपाईँलाई ढुङ्गा गिटी बालुवा कङ्क्रिट ब्लक रेलिङ रिङ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन चाहिँ जुट पानी चार क्लबचोकमा रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रियासी शून्य छयालिस अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन सय तेइस र प्रोप्राइटर हुनुहुन्छ बुद्धिबहादुर कुमार उहाँसँग तपाईँले धेरै जानकारी लिनुहोला र यति बेला भने अर्पण समर्पणको श्रृङ्खलामा अन्तिम सहभागी साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो कहाँबाट को बोल्दै हुनुहुन्छ अमृत के छ अमृत हाम्रो पनि एकदम ठाक छ के गर्दै हुनुहुन्छ ल ठिकै छ राम्रोसँग बस्नुहोस् आफ्नो काम सफल गरेर फर्किनुहोस् है अनि आजहरू पनि समर्पण मार्फत अम्रेजीले सम्झिनुहुन्छ खुसी लाग्यो अहिले भने विधा हुन्छ है त यति बेला अमृत आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलाको हामी अन्तमा छ अब भने तपाईँसँग कुराकानी गर्न सक्दैनौँ दुईवटा बाटो तपाईँको लागि भोलि खुल्ला हुनेछ अर्पण समर्पणको विषयमा आजको लागि भने कार्यक्रमबाट छुटिनुपर्छ अन्तमा छौँ है तिनजेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु अर्पण डट कम लगइन गरेर विश्वको जुन सुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र जो साथीहरू आज फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु रितन्जेल सम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार छु नि तिमलाई धेरै माया गर्ने रोएर हिँड्छु तिमीलाई के था थाम छु तिमी रुँदा मेरो आँसु झर छैन भनेर तिमीले मन न दुखाउ मछनी तिमलाई धीरे मया कर तिमी मन न दुखाओ मछूनी तिमलाई धीरे माया कर